यस अर्पण टाइम सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रतनगर पोलिक्लिनिक ट्राली एवं रतनगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिशियन डॉक्टर सहित को दैनिक जनरल मेडिसिन पेट छाती रक्तचाप तथा छाला रोग बाल रोग सेवा स्त्री तथा साथ ही चौबीस घंटा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दंतरोग से तथा वरिष्ठ हार्ड जोनी नशारोक्रोमा सर्जन एवं जोनी प्रत्यारोपण विशेषज्ञ डॉक्टर सुरेश ढार दुखने ढार को नशा चैपी खप्त हाथ घोड़ा झमझमा हाँ घोड़ा खी हाथ घोड़ा को हड्डी भाची टिंगोरिकाड़ी रत्नगर पोलिक्लिन प्री एवं रत्नगर मेडिसी सेंटर रत्नगर दुई मेनडो टाणी चौक चितून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन चौसठी बाईस रंजन का लगी सुन दो हजूरा स र टेसनदी पाँच विषयमा मात्र एसएल सी र प्लस टू गर्न पाइने साथै जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खै रहने चार पर्सा नारायण ब्याङ्क माथि मोबाइल नम्बर अन्चानब्बे र अन्चानब्बे थुप्रपा मेघासँगै इन्टरनेट लाइनमा संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना मोहन वैध्य नेतृत्वको 25 दलीय मोर्चाको बैठक आज बस्नेछ बैठकमा सरकार र उच्च स्तरीय राजनैतिक समितिले गरेको वार्ता प्रस्ताव बारे छलफल हुनेछ समिति र सरकारले पटक पटक वार्ताको लागि आह्वान गरिसकेकाले वार्तामा बस्ने कि नबस्ने भन्ने बारे आज आधिकारिक धारणा सार्वजनिक गर्ने मोर्चाको तयारी छ बैठक दिउँसो बस्ने छ बैठकमा सरकार र शीर्ष दलहरूको बारे समीक्षा भएको थियो बैठकमा माओवादी अध्यक्ष वैद्यले स्थितिको विश्लेषण गर्दै सरकार पेलेर अघि बढ्ने मनस्वामा रहेकाले वार्ताको सम्भावना न्यून रहेको र आन्दोलनरत पक्षहरू दलहरू एकताबद्ध भएर आन्दोलनमा जानुपर्ने आवश्यकता देखिएको बताउनु भएको थियो बैठकको सुरुमा नै हिजो दलका नेताहरूले पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य गर्ने भनाइबारे जवाफ मागेका थिए अध्यक्ष वैद्यले भने राष्ट्रवादीसँग सहकारी गर्ने भनेको तर पूर्वराजासँग सहकारी गर्ने नभनेको स्पष्टीकरण दिनुभएको थियो नेकपा एमालेका अध्यक्ष झरनाथ खनाल आज अमेरिका जाँदै हुनुहुन्छ डेमोक्रेटिक फोरमको आयोजनामा कार्यक्रममा भाग लिन खनाल अमेरिका खनाल खनाल जान लाग्नु भएको हो खनालसँगै उहाँले केन्द्रीय सदस्य भीम रावल र सम्पर्क विषय समन्वय कमिटिका सचिव भीष्म अधिकारी पनि हुनेछन् अमेरिका भ्रमणका क्रममा राष्ट्रसङ्घका महासचिव वान कि समेत भेट्ने कार्यक्रम रहेको खनालका सहयोगी निर्मल भट्टराईले जानकारी दिनुभयो उहाँका अनुसार नेपालको निर्वाचन र संविधान निर्माण प्रक्रिया लगायत विषयमा खनालले महासचिव उहाँसँग कुराकानी गर्नुहुनेछ खनाल 23 गते स्वदेश फर्कने कार्यक्रम छ कुखुरामा <San> बर्ड फ्लूको सङ्क्रमण बढ्न थालेपछि सरकारले पञ्चजन्य वस्तुको सारपोसारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ सम्बन्धित सबै निकायसँगको छलफलपछि प्रतिबन्ध लगाउने तयारी भएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ पहिलो चरणमा काठमाडौँ उपत्यकालाई केन्द्रित गरी पञ्चजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइने निर्देशनायका कार्यक्रम निर्देशक डाक्टर विजयकान्त झाले बताउनु भयो आज काठमाडौँ भक्तपुर ललितपुरका प्रमुख जिल्लाधिकारीहरूबाट ठोस निर्णय आएपछि यसबारे निर्णय हुने उहाँले बताउनुभयो बर्ड फ्लू नियन्त्रणको लागि एक हप्तासम्म पन्ची जाने वस्तुको सार प्रसारमा रोक लगाउने सरकारको गृह कार्य छ डाक्टर झाका अनुसार बर्ड फ्लू नियन्त्रण गर्न तत्काल उपत्यका भित्रणी पन्चीमा प्रतिबन्ध लगाउने र त्यसपछि अवस्था हेरेर बाहिरी जिल्लामा पनि लगाइने तयारी छ अहिले बर्ड फ्लू भेटेका ठाउँहरूमा संक्रमण फैलिन नदिन उच्च सतर्कता बनाइएको उहाँले बताउनु किसान व्यवसाय र दैनिक सुरक्षा बनाएर कुखुरा फार्मबाट निस्कने फोर व्यवस्थित गरे यसको संक्रमण बढ्न नपाउने ज्ञन बर्ड फ्लू को संक्रमण देखिने बितिक मानस में सर्य संभावना न भाई सावधानी अपना पर्ने पंची विज्ञ डाक्टर प्रदीपचंद्र भट्ट ने बताने भ आज साउन पन्ध्र थाद खिर खाने दिन आज देशभर खिरखारी पर्व मनाइँदैछ नेपाली संस्कृतिअनुसार सालको पन्ध्र दही चिउरा खानु साउनको पन्ध्र खिर भन्ने चलन रहिआएको छ नेपाल कृषि देश भएको र बहुसङ्ख्यक नेपाली कृषि विषयमा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविदहरूको कथन छ साउन पन्ध्रमा खिरखाने परम्परा मध्यकालदेखि नै सुरुवात भएको पाइएको छ चितोनको माडीमा फेरि हात्ती आतंक मचिएको छ माडी गर्दी गाविसको अमेलियामा गइराती आएको हात्ती जङ्गली हात्तीले दुई घर भत्काएपछि स्थानीय तर्सित भएका हुन् रात एक बजेको समयमा आएको जङ्गली हातीले स्थानीय नरेश्वर बेक र राजु बेकको घर भत्काइदिएको थियो हात्तीले घर भत्काउँदा झन्डै पचास हजार बराबरको क्षति भएको स्थानीयको भनाइरहेको छ हात्तीले भौतिक क्षेत्र पुर्याए भौतिक क्षति पुर्याए पनि मानवीय क्षति भने हुन पाएको छैन केही समय अगाडि दुर्वे नामको जंगली हात्तीले आतङ्क मचाउँदा माडीमा मानवीय तथा लाखौँ बराबरको भौतिक क्षति भएको थियो पाकिस्तानको उत्तर पश्चिममा रहेको एक जेलमा उग्रवादी समूहले आक्रमण गरेको छ समूहले जेलबाट झन्डै तिन सय कैदीलाई भगाएको दावी गरेको छ प्रहरीले भने जेलबाट फरार हुने कैदीको सङ्ख्या किनभएको र दर्शन भागेको हुन सक्ने आशंका गरेको छ उग्रवादी समूहले जेलमा श्रृङ्खलाबद्ध विस्फोट ग्रेनेड मार्फत आक्रमण गरेको प्रहरीले जनाएको छ आक्रमणकारीहरू प्रहरीको पोसाक लगाएर आएका स्थानीय अधिकारीहरूले बताएका छन् यो जेलमा सयौँ तालिबान समूहका लडाकुलाई राखिएको छ र साफ 16 सिक्सटिन च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र भारत देशन फाइनल खेल प्रायः चार बजे दश रङ्गशालामा हुनेछ नेपाली टोली उच्च मनोबलको साथ मैदानमा उत्रने प्रशिक्षक बाल गोपाल महर्षले बताउनु घरेलु मैदान र दर्शकको साथ भएको नेपाली टोली आत्मविश्वासको साथ मैदानमा उत्रने उहाँले बताउनु भयो समको खेल जितेको नेपालले सेमी फाइनलमा बङ्गलादेशलाई पाँचको फराकिलो अन्तले पराजित गरेको थियो भारत भने अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो भएको नेपाली टोली दोस्रो संस्करणमा भने उपाधि जुत्ता आतुर देखिएको छ यस्तै ते तेस्रो स्थानको लागि नेपाली सेनाको राजदल गढ लगन खेलमा अफगानिस्तान र बंगलादेश भिड्दैछन्